आज असार पन्ध्र एघारौँ राष्ट्रिय धान दिवस तथा रुपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइयो रेडियो अर्पणद्वारा पूर्वी चितवनका विभिन्न स्थानबाट प्रत्यक्ष प्रसारण राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रममा का संसदमा प्रस्तुत कृषिको आधुनिकरण ऊर्जा सङ्कट निवारण र बेरोजगारी अन्य अन्त्य लगायतका विषयलाई प्राथमिकता असारे एक्काईस गति देखि करने के संघीयता संबंधी कार्यशाला भदौ में सार्ने को निर्णय सत्तरी प्रतिशत महाधिवेशन प्रतिनिधि वयिस्त नेता नेपाल को पक्ष में भाग साठी प्रतिशत मतका साथ जितने नेकता पांडे दावी जापान को इजोबी द्वीप में छमलव दुई रेक्टर एस्कल को भूकंप गयो ईराक में रूस ने चार वा लड़ाकू विमान पठाईकराकी अधिकारी को दावी र ब्राजिल र कोलम्बिया विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश आज राति मेक्सिको र नेदरल्यान्ड्स भेट्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेटियो अर्पण एक सय चार थुप्लो पाँच समयका हालसँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट सासनी अर्पण डट कम डट एनपीबाट संसारभरि किस्सा सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी अनिता आर्यालसँगै सुजिता हमालको अब राष्ट्रपति डाक्टर रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको छ नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण ऊर्जा सङ्कट निवारण र बेरोजगारी अन्त्य लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा आज बिहान बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि राष्ट्रपतिले संसदमा पेश गर्नु भएको हो नीति तथा कार्यक्रममा सरकारले पेट्रोलियम पदार्थ नुन चिनी जस्ता अत्यावश्यक वस्तुमा कृत्रिम अभाव बनाउनेलाई हदै ही गर्ने समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्ने र जेठ पेट्रोलियम पदार्थको खोजी नयाँ चिराबाट शुरू गर्ने सरकारले जनाएको छ जल तथा ऊर्जा आयोगको पुनर्संरचना गरी जलस्रोत आयोग बनाउने तीन वर्षमा नेपालका हरेक घरलाई धुवामुक्त उज्यालो घर बनाउने डोल्पा र हुम्लालाई सड़क सञ्जालले छुने काली गण्डकी र कोशी करिडोरलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ त्यस्तै सडकको गुणस्तरीयताका लागि दस वर्षसम्म ठेकेदारले नै मर्मत गर्ने गरी ठेक्का दिने सडक चालक अनुमति पत्रलाई स्मार्ट कार्डमा विस्तार गर्ने चालकलाई विशेष तालिम राजमार्गमा मदिरा राख्न निषेध गर्ने सरकारको कार्यक्रम रहेको छ मेलम्चीको सुरुङ निर्माणको कामलाई निरन्तरता दिने तीन वर्षभित्रै आधारभूत खानेपानी सेवा दिने नवगठित नगरपालिकाको क्षमता विस्तार कार्यक्रम ल्याउने र न नग, थप नगरपालिका घोषणा गरिने पनि रहेका छन् वन दशक घोषणा गरी एक घर गर, एक रूख एक गाउँ एक वन कार्यक्रम लागू गर्ने राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने विभिन्न पर्यटकीय क्षेत्रलाई आकर्षक र सुविधाजन क्षमता विस्तार गर्ने नेपालग र धनगढीलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने नेपाल वायु सेवा निगमलाई सार्वजनिक निजी साझेदारीको रूपमा विकास गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख का गरिएको छ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति यादवले महिला हिंसाको अन्त्यका लागि प्रभावकारी कदम का चाल्ने ज्येष नागरिकता सावजनिक यातायात में विशेष सहूलियत दीने हरेक निर्वाचन क्षेत्र में प्राविधिक विद्यालय बनाने वतामंड मूलपानी में बनाने भाग रंगशाला निरंतरता देश सबका खेलकूद के अवधारणा अनुसार राष्ट्रीय अंतरराष्ट्रीय प्रतियोगिता संचालन करने विद्यालय स्तरमें खिलाड़ी पहचान करने सरकार कार्यक्रम रहें सेनाई बंकर ब्यारेक में पैणत करने पूर्वाधार को निर्माण पूर्वाधार निर्माणको सेनालाई जिम्मा दिने सुरक्षा भरपर्दो र विश्वसनीय बनाउन सिसिटिभी जडान गरी अनुगमन गर्ने पनि राष्ट्रपतिले बताउनु भएको छ नेपाल टेलिभिजनलाई डिजिटल प्रविधिमा विकास गर्ने श्रमजीवी पत्रकारको न्यूनतम सेवा सुविधा प्राप्तिका लागि कानून प्रभावकारी का गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ सरकारको नीति तथा कार्यक्रममाथि सत्र र अठार गते संसदमा छलफल हुँदैछ आज बसेको कार्य परामर्श समितिले दुई दिन छलफल गरेर अठार गते नै पारित निर्णय समेत गरेको छ एघारौं राष्ट्रिय धान दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ जिल्ला कृषि विकास कार्य चितवन लगायत समूहले विभिन्न कार्यक्रम गरी दिवस का गत वर्ष पश्चिम चितवनमा धान दिवस मनाइएको जिल्ला कृषि विकास कार्यले यस वर्ष भने पूर्वी चितवनको खैरेणी नगरपालिका नम्बर सतोल सिपुरमा एक भव्य कार्यक्रम गरी धान दिवस मनाएको छ दिवसका अवसरमा कार्यालयले हिली दौड विभिन्न सांस्कृतिक कार्यक्रम गरी हिलो छ्यापा दही चिउर खाएर दिवस मनाएको कार्यालय प्रमुख राजाराम अधिकारीले जानकार दिनुभयो कृषकहरूलाई खाद्यान्न बालीतर्फ प्रोत्सा गर्ने उएको अधिकारीले बताउनु भयो यस वर्षको दिवसमा धान खेतीमा न्यूनीकरण जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्की नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी लगायत धान दिवसको महत्वको बारेमा मन्तव्य राखेका थिए कार्यक्रममा जिल्ला कृषि विकास जगद दाता सम्मान करीत गाँद हिलो खेले धान दिवस मना समूह का अध्यक्ष तंक खनाल जानकार आठ लाख को लागत में डीप बोरिंग अर्पणले सार पन्ध्र तथा धान दिवसको अवसरमा पूर्वी चितौनका विभिन्न क्षेत्रमा पुगी प्रत्यक्ष प्रसारण गरेको छ रेडियोले पूर्वी चितौनको खैरनी नगरपालिका वीरेन्द्रनगर पिठुवा लगायतका क्षेत्रमा पुगी प्रत्यक्ष प्रसारण गरेको थियो एकीकृत नेकपा माओवादीले असार एक्काइस गतेदेखि गर्ने भनेको संघीयता सम्बन्धी वृहत कार्यशालामा कार्यशाला भदौमा सार्ने निर्णय गरेको छ पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज सम्पन्न स्थायी समितिको बैठकले यही असार एक्काइस 22 र तेइस गर गर्ने भनिएको संघीयता एवं जातीय र क्षेत्रीय मुक्तिको प्रश्नमा वृहत कार्यशाला भदौमा सार्ने निर्णय गरेको छ सो कार्यशाला भदौको 11, 12 र तेह्र गते गर्ने निर्णय भएको बैठक पश्चात केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डे उत्तमले बताउनु भएको छ सा। कार्यशालामा पार्टी केन्द्रीय सदस्यहरू राष्ट्रिय मुक्ति मोर्चा संगठनका केन्द्रीय प्रमुखहरू केन्द्रीय स्तरका सबै प्रमुखहरूले सहभागिता जनाउने भन्नेमा हरेक जिल्लाका पार्टी जिल्ला अध्यक्षहरूलाई पनि सहभागी गराउने आजको स्थायी समिति बैठकले निर्णय गरेको छ आजको बैठकमा अध्यक्ष प्रचण्डले सात राजनीतिक दलसँग भएको छलफल र माले बाद र माओविचार धारा मान्ने पाँच पार्टीसँग भएको कार्यगत एकताका बारेमा पनि जानकारी गराउनु भएको छ ए माओवादी स्थायी समितिको बैठक यही असार 20 गते पुनः बस्ने मुख्य सचिव पाण्डेले जानकारी दिनुभएको छ नेकपा एमालेका नेता एवं नव महाधिवेशनमा महासचिवका प्रत्याशी सुरेन्द्र पाण्डेले ओली पक्ष सबै बुढाखाडाको भिड भएको बताउनु भएको छ सत्तरी प्रतिशत महाधिवेशन प्रतिनिधि वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा निर्वाचित ने भएको भन्दै उहाँले जति सुकी तानातान भए पनि साठी मतका साथ जित्ने दावी गर्नुभयो पूर्वाञ्चल सुदूरपश्चिमाञ्चल मध्य पश्चिमाञ्चल र पूर्ववास भारतबाट दुई त्याही नेपाल पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको पश्चिमाञ्चलमा आधा आधा निर्वाचित भइरहेको दावी गर्नुभयो रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा पाण्डेले मदन भण्डारीको जनताको बहुदलीय जनवादको व्याख्याता नेपाल भएको भन्दै कसैले पनि भण्डारीको राजनैतिक सम्पत्तिको ब्याज खान नखोज्ने भयो. ओली पक्ष सबै बुढाखाडाको भेड भएको तर आफूको पक्षमा नेपाल बाइक सबै युवा पुस्ता रहेको बताउनुभयो ओलीले एमाले प्राइभेट कम्पनी बनाएको आरोप लगाउँदै उहाँले यसपटक ओलीको सिन्डिकेटलाई तोड्दै अघि बढ्ने दावी गर्नुभयो पाण्डेले महाधिवेशनमा सत्ताको दुरूपयोग हुन नदिनेर सरकारी गाडी चढेर आउनेहरूलाई गाडी सुनेर कुदाउन नदिने बताउनुभयो उहाँले भन्नुभयो वामदेव गौतम मात्रै शक्तिशाली होइन हामी सत्तामा बसेर आएका संसदबाट पाएका होइनौ सत्ताको दुरूपयोग सल्न दिँदैनौ भाडाको दुधौरा खोलामा आएको बाढीका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ गै रातीदेखि परेको वर्षाका कारण पथलैया पिलुवा सडक खण्ड अन्तर्गत दुधौरा खोलामा आएको बाढीले बिहान सात तिस बजेदेखि नै राजमार्ग अवरुद्ध भएको इलाका प्रहरीकारले निज घरले जानकारी दिएको छ बाढीका कारण यातायात सेवा ठप्प भएपछि हजारौं सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन् अवरुद्ध राजमार्ग डोजर लगाएर खुलाउने प्रयास भइरहेको इलाका प्रहरीकारले सिमराले जनाएको छ एक वर्ष पहिले खोला पुल भाँसिएपछि डाइभर्सन बनाएर यातायात खुलाइए पुल कमजोर बंद गए स्थानीयवासी सो पुल तत्काल मरम्मत करते नलप्रासीको कावास्थीमा रहेको मालपोतकाले अपाक ठाउँमा सरे पछि सोकालेबाट सेवा लिँदै आएका सेवाग्राहीहरू मर्कामा परेका छन् मालपोतकाले र नापिकाले करिब चार किलोमिटरको दूरीमा हुँदा एकै दिनमा सक्ने काम दुई दिनमा पनि सक्न मुस्किल परेपछि सेवाग्राही मर्कामा परेका हुन् काउसती नगरपालिका आठ सुभापति चुकमा पूर्व पश्चिम राजमा गछिमा रहेको मालपोतकाले गत असार दस गतेदेखि काउसती नगरपालिका दुईमा सरेको छ मालपोतकाले आफ्नै भवनमा सरेको स्थानमा सम्पादन मेसिनरी सामग्री को उपभोग में मनोमानी ढंग्य लिने का फोटोकपी पार्ट प्रतिकपी पाँच रुपियाँमा हुने भए तापनि त्यहाँका व्यवसायीहरूले प्रति प्रतिकपी बिस सय रुपियाँसम्म लिने गरेको देवसुरी नगरपालिका कि सुनू पाण्डेले गुनासो गर्नुभयो राजमार्गबाट पाइपन्ने स्थानमा मालपुतकाले स्थापना हुँदा विशेष गरी जिल्लाका सत्र पहाड़ी गाविसका सेवाग्राहीले ज्यादै शास्ति भोग्नु परेको अर्खलाकार तेजु सुनरीले बताउनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौ नेपालले ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउनुलाई तपाईँ के भन्नुहुन्छ ए राम्रो खेलको मूल्याङ्कन बी ऐतिहासिक सफलता रसी सी चुनौती थपियो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए खेल राम्रो खेलको मूल्याङ्कन भन्नेमा बयालिस प्रतिशत बी ऐतिहासिक सफलता भन्नेमा 35 प्रतिशत र सी चुनौती थपियो भन्नेमा 23 प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न रहेको छ नेकपा एमालेका नेताहरू किन यति धेरै गाली गलोजमा उत्रिएका होलान् ए राजनीतिक संस्कारको कमी बी जसरी पनि नेतृत्व हत्याउने दाउ र सी मा ज मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक स्पेस दी पीओएलएल पोल टाइप करी आपूलाई सी टाइप करी चौवालीस वा पैंतालीस पचपन्न में पठान सकण जन आवाज को हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने कालो ट्राफिक को यति बेला नारायणगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नारायणगढ र मोगलिन मोगलिनौ विशे काठमाडौँ सडक खण्ड मोगलिन दमोली पोखरा सडक खण्ड र नारायणगढ प्रवासीको टोल सडक खण्ड पनि खुल्ला छ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 अब अन्तर्राष्ट्रिय समाचार जापानको इमद्वीपमा भूकम्प गएको छ आज बिहान गएको भूकम्प छ दशमलव दुई मापन गरिएको जनाइएको छ यसो भूकम्पको कारण हालसम्म सुनामीको चेतावनी भने नदिएको जापानी मौसम विज्ञान केन्द्रले जानकारी दिएको छ भूकम्पको कारण के कति क्षति भयो भन्ने विस्तृत विवरण भने, भने प्राप्त नभएको अधिकारीहरूले सुनाएका छन् सन। सन् दुई हजार एघारको मार्च महिनामा जापानमा गएको नौ दशमलव जिरो स्केलको भूकम्प आएको सुनामीको कारण करिब उन्नाइस हजार व्यक्तिको मृत्यु भएको थियो इराकमा रुसले चारवटा लडाकु विमान पठाएको अधिकारीहरूले बताएका छन् इराकमा सुन्ने इस्लामिक लडाकुमाथि हवाई कारवाहीका लागि इराक सरकारले गरेको माग बमोजिम रुसले पठाएको चारवटा विमान राजधानी बगदाद उतारेको हो ती विमानले आजदेखि नै हवाई कारवाही थाल्ने इराक सरकारले जनाएको छ विद्रोही लडाकु आइएसआइएस विरुद्ध कारवाहीका लागि अमेरिका र रुस इरानले सहयोग गर्ने वचन दिएअनुसार रुसले लडाकु विमान पठाएको हो यसअघि अमेरिकाले तीन सय सैनिक सल्लाहकार इराक पठाइसकेको थियो हिजो मात्रै अमेरिकाले आफ्ना सैनिकको सुरक्षाका लागि भन्दै मानव सहित र रहित ड्रोन विमान बगदादको आकाशमा उडाएको थियो उत्तरपश्चिम इराकमा विद्रोहीको गतिविधि बढ्दै गएपछि सरकारले हतियार तथा सैन्य सहयोग गर्न शक्ति राष्ट्रहरू समक्ष यस अघिदेखि नै माग गर्दै आएको थियो खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज पनि क्वार्टर फाइनलका दुई खेल हुने भएका छन् राति पाउने दस बजी हुने पहिलो खेलमा नेदरल्याण्ड र मेक्सिको भेट्नेछन् नेदरल्याण्डसम्म बेगको विजेता हो भने मेक्सिको समूह एकको उपविजेता हो नेदरल्याण्डले जारी प्रतियोगितामा शत नतिजा निकालेकाले आजको खेलमा पनि विजयी हुँदै अन्तिम आठमा प्रवेश गर्ने तयारीमा हुनेछ भने ब्राजिललाई बराबरीमा रोकेको मेक्सिको पनि उच्च मनोबलका सादा मैथान उत्रनेछका स्ट्राइकर रोबिन भानमा मैदान उत्रिनेछन् यस्तै पौने दुई वर्ष कोष्टारिका र गिरिस पनि आम्ने सामने हुनेछन् जारी प्रतियोगितामा प्रत्याशित नतिजा आत्मसात गरेका दुवै टिमको भिडन्त पनि रोमाञ्चक हुने अनुमान गरिएको छ कोष्टारिकाले समूह चरणमा इटलीलाई पराजित गर्दै सबैलाई स्तब्ध बनाएको थियो भने गिरीसले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो आज मा मा एक पटक। प्रत्यक्ष प्रसारण राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत कृषिको आधुनिकरण ऊर्जा सङ्कट निवारण र बेरोजगारी अन्त्य लगायतका विषयलाई प्राथमिकता असार एक्काईस देखि करने के संघीयता संबंधी कार्यशाला भदौ में सार्ने को निर्णय सत्तरी प्रतिशत प्रतिनिधि वरिष्ठ नेता के पक्ष में भाग साठी प्रतिशत साथ जितने नेकता पांडे ने को दावी जापान को युओं द्वीप में रेक्टर एस्किल को भूकंप गये ईराक में रूस ने चार वा लड़ाकू को विमान पठाई ईराक अधिकारी को विश्वकप फुटबल को क्वाटर फाइनल में प्रवेश आज रात मेक्सिक नेदरलैंड्स भेड़े स्तो साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनि तारियल र सुजिता हमाल बिदा छु नमस्कार